शोम्यान फिल्डको कार्यक्रममा सहभागी हुँदै थिए तुर बिगुल र ड्रमहरूको ठूलो आवाजले भिडको हल्लालाई जितेको थियो सोम्यान फिल्डले आफ्नो देव्रे हात भिडतिर उठाउँदै भने अभिभावकहरू अब बेला आएको छ तपाईँहरूले लामो समयदेखि प्रतीक्षा गर्दै आउनु भएको घी समाप्त भएको छ तपाईँका केटाकेटीहरूको बाह्र वर्ष लामो यात्रा अब सकिँदैछ यो दीक्षान्तरको खेल हो एउटा बाजाको मधुर स्वर बिस्तारै हलमा गुन्जियो यही क्रमसँगै बिस्तारै ढोकाहरू खुल्दै गए अनि ती ढोकाहरूबाट समुद्रको बाटो हुँदै जहाजमा विद्यार्थीहरू कालो पोशाकमा बिस्तारै त्यसतर्फ आउँदै गरेका देखिए यो लगत्तै भिडबाट जोडसँग ताली बजेको आवाज र दर्शकहरू लयबद्ध भएर कराएको आवाज एकैपटक आयो जुजमानले आफ्नो छेउमा उभिएकी एकजना महिलासँग बिस्तारै सोधे यो दीक्षान्तरको खेल भनेको के हो ती महिलाले आफ्नो टाउकोलाई आधा जति झुजुमान भएतिर घुमाइन् र भनिन् यो चाहिँ हाम्रा सदस्य विद्यालयका विद्यार्थीहरूबीच हुने एउटा प्रतियोगिता हो उनी एकैछिन रोकिन् मञ्चमा बोलेको सुन्नका लागि अनि फेरि बोलिन् यो हाम्रो औपचारिक शिक्षाको महत्वपूर्ण भाग हो आज राति हामीहरू केही उत्कृष्ट विद्यार्थीलाई उनीहरूले हासिल गरेको सफलता र उपलब्धिका लागि सम्मान गर्नेछौ अनि अन्तिम तथा महत्वपूर्ण पुरस्कार जुन अहिलेसम्म दिइएको छैन त्यो विधायकको प्रमाणपत्र र ट्रफीसँगै दीक्षान्तरको खेलमा पहिलो हुनेलाई दिइनेछ जुजुमानले मञ्चतिर आँखा फ्याले जहाँ उनले अलि मोटो तर चिर परिचित अनुहार देखे विद्यार्थीहरू अगाडि बढ्दा कसलाई अभिवादन गरिरहेका हुन् उनले सोधे किन र तपाईँ ललिताजीलाई चिन्नुहुन्न तपाईँले समाचारपत्रबाट उहाँलाई त चिन्नै पर्ने हो शासकहरूको परिषदको सदस्य अनि राजनीतिकर्मी भएको नाताले वहाको तस्बिर त पत्रपत्रिकामा सधैँजस्तो छापिरहन्छन् अनि त्यही नाताले उहाँ हाम्रो यस कार्यक्रमको पाहुना पनि हुनुहुन्छ अनि फेरि उहाँ यस्तो कार्यक्रमहरूमा भाग लिन पनि रुचाउनुहुन्छ उहाँको उपस्थिति यो दीक्षान्तरको खेलका लागि महत्त्वपूर्ण रहन्छ अनि बताउनुहोस् न यो दीक्षान्तर खेल कसरी खेलिन्छ ती महिलाले बिस्तारै जुजुमानको कानैमा भनिन् ए यो खेल ललिताजीले सधैँको जस्तै आफ्नो तयारी राजनीतिक भाषण दिनुहुन्छ विद्यार्थीहरूले उहाँले बोलेका हरेक हिस्साहरू टिप्छन् जुन स्कुलमा उनीहरूले सिकेका र प्रयोग गरेका कुरासँग बाजिने हुन्छन् जसले सबैभन्दा बढी विरोधाभासपूर्ण शब्दहरू टिपोट गर्नेछन् त्यही विद्यार्थी यो विदाई प्रतियोगिताको विजेता हुनेछन् र प्रमाणपत्र र ट्रफी पनि उनीले जित्नेछन् ल ल चुप लाग ललिताजीले बोल्न सुरु गर्नुभयो सुन यसरी हामीले स्वतन्त्रताको गुणहरू जान्यौं ललिताजी भनिरहनु भएको थियो हामीले जान्यौं कि कसरी स्वतन्त्र चाहना र व्यक्तिगत जवाबदेहिताले हामीलाई परिपक्व बनाउँछ तपाईँहरूले यही सिक्नुभयो विद्यालयमा होइन यो नै एउटा असल समाज निर्माणका लागि महत्वपूर्ण कुरा हो अध्ययनबाट नै इतिहासमा विभिन्न व्यक्तिहरूले स्वतन्त्रताको लागि लडेको हामीले थाहा पाउन सक्छौ अहिले हामी स्वतन्त्र टापुमा बाँचेका छौँ र यो हाम्रो लागि ठूलो सौभाग्य हो ती महिलाले ललिताजीको पछाडि विद्यार्थीहरूलाई देखाउँदै दे भनिन् ऊ हेर त कति मजासँग लेखिरहेका छन् निश्चय नै धेरै कुरा भेटाए जस्तो छ विद्यार्थीहरूले के स्कुलमा विद्यार्थीहरूलाई सिकाइएको कुराभन्दा ललिताजीले भनिरहनु भएको कुरा फरक थियो र जुजुमानले सोधे स्वतन्त्रता बेकार वाहित स्कुल त अनिवार्य छ नि केटाकेटीहरू जबरजस्ती स्कुलमा जानैपर्छ र यसको लागि हरेकले पैसा पनि तिरेको हुन्छ लल चुप्ला गी भाग्यशाली छौं किनकि की हामी राम्रो स्कुलको कल्पना गर्न सक्ने भएका छौँ वास्तवमा भन्ने हो भने हाम्रा कुशल अर्थशास्त्रीले भने जस्तै हामी कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ ललिता बिस्तारै आफ्नो विचार राख्दै थिइन् हाम्रा विद्यार्थीहरूका लागि हाम्रा शिक्षकहरू उदाहरणीय वातावरणका नमुना भएका छन् किनकी उनीहरूले हाम्रा नानीहरूलाई सत्यता र ज्ञानसँगै लोकतन्त्र र समुन्नतिका लागि बाटो देखाएका छन् जुजुमानसँगै बसेकी महिलाले उत्तेजित हुँदै उनको पाखुरा तानिन् अनि भनिन् ऊ ऊ मेरी छोरीलाई हेर त दोस्रो पङ्क्तिमा दाहिने तेस्रो उनले टिपिरहेकी छिन् मलाई लाग्छ उनले सबै बुधाहरू भेटाउने छिन् मेरै छोरीले जित्ला छ आजको प्रतियोगिता त मैले बुझेन नि जुजुमानले सोधे कस्ता हुँदाहरू असल स्कुल ललिताले खुसुक्क आफ्ना केटाकेटीहरूलाई बाहिर पढ्न पठाएकी छिन् अनि हाम्रा केटाकेटीहरूलाई भने नजिकको परिषदको स्कुलमा पढाउनु पर्ने रे अनि नमुना शिक्षक रे हा विद्यार्थीहरूले चुपचाप बाह्र वर्षसम्म उनीहरूको आज्ञा मान्नुपर्छ यसको बदलामा के पाउँछन् यी जाबो ग्रेड अनि प्रमाणपत्र उता ललिता आफ्नो विचार राख्दै थिइन् अब तपाईँहरू जीवनको एक महत्वपूर्ण मोडमा आइपुग्नु भएको छ हामी सबैले महसुस गरेका छौँ सानो सानो स्वर पनि जम्मा भयो भने ठूलो आवाज हुन सक्छ हामीलाई थाहा छ आजको दुनियामा उचाइमा पुग्नका लागि गरिने जोरदार प्रतिस्पर्धा अनुपयुक्त छ स्वार्थपूर्ण सङ्घर्ष जसको मद्दतले उचाइमा पुग्न त सकिएला तर त्यो अहिलेको विश्वमा असान्दर्भिक छ हाम्रा लागि सबैभन्दा ठूलो कुरा त्याग हो अरूलाई भलो र सहयोग हुने कुरामा त्याग गर्नुपर्छ ती महिलाले टाउको बटार्दै आफ्नो अनुहार उज्यालो पार्दै भनिन् हेर त ती विद्यार्थीहरूलाई त्याग रे स्कुलमा जहिले पनि उनीहरूलाई अगाडि बढ्न शिक्षा दिइन्छ आफ्नो व्यक्तिगत हितका लागि शिक्षा दिइन्छ ललिता आफैमा त एक असत्य महिला हुन् नि एकदमै उग्र कसैले केही दिए हुन्थ्यो भनेर लोभ गर्ने उनी हरेक तरका जालहरू अप्नाएर नेता भएको त हो नि हामीले त यस्तो कुरा सोच्न पनि सक्दैनौं विद्यार्थीहरूलाई थाहै छ नि उनीहरूका वरपर रहेका अक्षम विद्यार्थीका लागि त्याग गरेर उनीहरू कहिले पनि अगाडि बढ्न सक्दैनन् भनेर जुजुमानलाई कुरा बुझ्न गाह्रै भयो र सोधे पनि तपाईँको मतलब स्कूलमा विद्यार्थीहरू आफ्नो व्यक्तिगत स्तर बढाउन मात्रै जाने हो त बल्ल तिमीले बुझ्यौ ती, ती महिलाले भनिन् ललिताले स्नातक गरेका विद्यार्थीहरूलाई परिवर्तित संसारको बारेमा उपदेश दिन्छिन् उनलाई थाहै छैन प्रत्येक विद्यार्थीले आफ्नै क्षमता र आवश्यकता अनुसार चल्नुपर्छ भनेर त्यसैमा त उनीहरूको भविष्य हुन्छ नि तर अहिले सम्बन्धित निकायहरू यसमा केही परिवर्तन ल्याउने तर्फ काम गरिरहेका छन् महिलाले भनिन् स्कूलहरू पुरानो परम्परागत ढङ्गमा सञ्चालन भइरहेका छन् जसले उत्कृष्ट विद्यार्थीलाई उच्च उत ग्रेड दिँदै आएका छन् अर्को साल तिनीहरूले यो ग्रेड दिने प्रणालीलाई उल्ट्याउने योजना बनाइरहेका छन् सबैभन्दा कमजोर विद्यार्थीले सबैभन्दा बढी ए र सबैभन्दा राम्रो विद्यार्थीले सबैभन्दा कम ग्रेड एफ पाउनेछन् तिनीहरू भन्छन् कि सबैभन्दा खराब विद्यार्थीलाई अरूलाई भन्दा राम्रो ग्रेडको आवश्यकता पर्छ रे टाउको हल्लाउँदै जुजुमानले यी शब्दहरूलाई दोहोऱ्याए ताकि आफूले सुनेको कुरा सही नै हो भनेर विश्वास गर्न सकियोस् सबैभन्दा खराब विद्यार्थीले ए र उत्कृष्ट विद्यार्थीले एफ पाउनेछन् हो हो ती महिलाले टाउको हल्लाउँदै भनिन् तर यस्तो भयो भने पढाइको हालत के होला त के हरेक विद्यार्थीले आफूलाई कम सक्षम देखाउने प्रयास गर्दैन नि त अगाडि बढ्नुको साटो झन् नराम्रो नतिजा ल्याउनेतर्फ लाग्छन् त उनीहरू खै ललिताले भनेअनुसार त यो एउटा मानवीय कार्य हो रे असल विद्यार्थीले त्याग भनेको के हो बुझ्नेछन् अनि कमजोर विद्यार्थीले दृढ हुन सिक्नेछन्